नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्भबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमेरको स्वागत छ श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी छाप्रो नम्बर पचपन्नको वाचन लिएर आइपुगेका छौं रमेश तियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन हामीले गएको नौ श्रृंखलादेखि गरिरहेका छौ गएको साता हामीले यसको आठौं श्रृंखला वाचन सुन्यौं आठौं श्रृंखलासम्म हामीले पृष्ठ एक सय सुनिसकेका छौं बढ़ीमा दुई श्रसम्म यो उपन्यास वाचन गर्ने समय रहन्छ एक श्रको लागि केही सामग्री लामो छ भने दुई श्रृंखलाका लागि सामग्रीहरू कम हुने हुनाले हामी गएको छाता आठौं श्रृंखलामा वाचन गरेका पछिल्ला केही पृष्ठहरू आज पुनः वाचन गर्दै नवौं श्रू गर् झमक्क सास पर्दै गर्दा बिउजेछु साँझको चिसो बताससँगै उठे चराचुरुङ्गीहरू कराउँदै बाँस बस्न जाँदै थिएँ कहाँ कहाँ आवाज मात्र सुनिन्थ्यो मा म हातमुख धोएर पानी थाप्न गएँ पानीको धारामा डम्बरी काकीसँग भेट भयो मेरो पालो पर्खिँदै थिएँ डम्बरी पानी थाप्दै थिएन मलाई देख्ने बित्तिकै सोधिहालिन् दिउँसो तेह्रमा आएको केटा को हो उनको आँखाभरि शङ्कै शङ्का थियो को केटा आएको थियो र मैले भाउ खोज्ने निम्तो गरेँ नजानेजी गरी स्वाङ पार्छेस हाम्रो आँखा छैनन् कि मेरो साथी आएको थियो टिमाई शिविरबाट मेरो कुरा राम्ररी पनि सुन सुन्दै उनी त मुखले पार्दै बाटो लागिन। कुकुरले पो पुच्छर हल्लाउँछ पुच्छरले त कुकुर हाउँदैन नि यस्तै पछाडि कुरा काट्नेहरूलाई काट्न दिन्छु उनीहरूको कुराले मलाई हल्लाउँदैन यस्तै सोच्दै पानी सारेर फर्के दश आयो काँसिँदै गएको आफ्नै अस्तित्व बिर्सेर शिविरले उज्यालो अनुहार पार्ने समय नै दशैं हो शिविरमा बढ़दै गएको दशको चहल पहलले खुसी भित्रिँदै थियो दशको रौनकले बांगी बजार झिरिमिली देखिन थालेको थियो बजारमा किनमेल गर्नेहरूको भीड़ सदाभन्दा दोब्बर देखिन्थ्यो बजार गएकी म मा। मान्छेहरूको कोचाकोच भीड़मा रहन बुल्ल पाएँ मध्यान्नको डन्टालापुर घामले काँटी सुक्यो तारू भात भाती पोलिरहेको थियो त्यो घामले केटाकेटीहरूलाई छोएको थिएन दशैंको रौनकले होला ती अबोध केटाकेटीको अनुहारमा उत्साहपूर्ण मुस्कन भेटिन्थ्यो उनीहरू हाँसेको देखेर रहर लाग आश्न त्यो उखरमाउलो गर्मी बिर्सेर म उनीहरूको त्यो बालीलाई हेर्दै त्यही भीड़मा बुद्धिमान दाजुलाई देखेँ बुद्धिमान दाजु मेरै सेक्टरका हुन् किनमेल गर्न आएका होलान् गर दाजु, किन के नजीके बोलाएं दाजू दश को किनमेल हो रातो आलू कि एक हाथ अर्क हाथ में जुंडिया बोले खै के दस भा काजू मकई छोड़ा जस्त परिवार तितरबितर छाड़ब आयो किस झन बड़ी पीड़ा थपने म कई बोली न दिख भाई रहे दाजू एक फेरी बोले जसोतो चलन तान पर्यटन खलो मन लीर भसै को टीका लगने पर्यवे आपका भागा केटी का लगी त्यो त हो के दा दाजु कहिले कि आफ्नो भन्नेले नसम्झिँदा सारा संसार चकमन्न लाग्दो रहेछ भाग्यमै नलेखेर होला सबैबाट विस्तारै टाढिनु परेको छ दाजु छैन सक्यो अब जानुपर्छ म पनि सँगै जान्छु मैले भने बुद्धिमान दाजुले मुखमा पान हालेर हुन्छ भने हामी सँगै फर्क्यौं डिल्लीराम सुवेदी बाटामा भेटिए दशैको किनमेल गरेर दमकबाट आएका रहेछन् दशै कस्तो आउँदैछ भाइ बुद्धिमान दाजुले सोधिहाले उमंगभन्दा पनि मनफाटेको अनुभव सुनाए रामले, बुद्धिमान दाजु कुरा थप्दै थिए कुरो गर्दै गर्दा को आफ्नो देश पुगे म भने उनीहरूका कुरा सुन्दै पछि पछि हिँडे जंगली भूभाग फाडेर पुर्खाले नेपाली बस्ती बसाए पुर्खाको रगत पसिनाले भिजेको त्यो माटामा सबैलाई भूटानी नागरिक भएको घोषणा समेत गरिएको थियो जनताको श्रमदानबाट संयौं भौतिक संरचना बने थिम्पू टासी छोजोङ वाङ दी दागाना जोङ तथा फुन्सेलिङदेखि थिम्फूसम्मको राजमार्ग हात्तीसारदेखि ओङसा जाने सड़क चिराङ गेलेफ लामी डाँडा सड़कका र अरू थुप्रै भवनहरू र पुलहरू बिना जाला निर्माण गरेका हौं बुद्धिमान दाजुले भने खै हामीले के पायौं महिनासम्म झार लागि भइयो अहिले संसारमा आफ्नो देश छैन बुद्धिमान दाजुले थपे आफ्नो देश फर्कन कति कोसिश गर्दा पनि भएन भूटान नेपाल बीच दर्जनौ असफल वार्ताबाट हैरान भइसकेका हामी भूटानीको देश फर्के आशै मरिसक्यौं भूटानी निरंकुश राज्य सत्ताको जबरजस्ती सहन नसकेर हजारौं नेपालीहरू माटो र राष्ट्रविहीन भएका छन् यी हेर त यो मेरो आँखा भन्दै बुद्धिमान दाजुले आफ्नो चश्मा फुकाले उनको देव्री आँखामा फूलप्रष्टै देखे आँखाको नानी थिएन सेतोभाग मात्र देखिन्थ्यो <laughs> बुद्धिमान दाजुको कथा सकिएको थिएन थप्दै गए देश फिर्तीका लागि एएमसीसीले गरेको शान्तिपूर्ण आन्दोलनमा भारतीय पुलिसहरूले मेची पुलमा अश्रु छोड्दा मेरो आँखामा पर्यो त्यसै बेलादेखि यो आँखो बन्द भयो देश खोज्दै दे हिँड्ने मेरो आँखा भारतीय पुलिसले सदाका लागि बन्द गरिदियो बुद्धिमान दाजुका कुराले मेरो मन रसायो उनी जहिल्यै कालो चस्मा लगाएर हिँड्थे आजै मात्र बुझे उनले कालो चस्मा लगाउनुको रहस्य कुरै कुरामा हामी घर आइपुगेछौं राक्षेपिँदै गर्दा मेरो मुटु पीड़ाले भरियो ताराहरूको उज्यालोमा बाहिर एक्लै बसिरहेको छु मन उडेर कता पुगेको छ छैन आकाशतिर हेरे जुन उज्यालो प्रकाश छरेर हाँस्दै थियो कहिलेकाहीँ त यस्तो लाग्छ जबरजस्ती कालले उठाएर लैजाओस् कहीँ किन हो आजकल त्यसै त्यसै तर्सिरहन्छु केही बोल्न मन लाग्दैन जिन्दगीमा मिठास छैन कुनै रंग नै छैन पटक्कै निद्रा लाग्दैन त्यसैले यी आँखाले सपना देख्न छाडिसके जति राम्रो सपना देखौँ भने पनि पटक्कै देखिँदैन सपनाहरू फूल जस्तै रहेछन् सधैँ एक्लै रहने गर्छन् कहिले आफै चुडिन्छन् त कहिले अरूले चुडेर हिँड्ने गर्छन् ठिक म जस्तै म एक्लै टोलाएर बसिरहेकी थिएँ मन विगतका घटनातिर एकरिएको थियो जन्तरी दिदी टुक्लुक्क आइपुगिन् मेरै सेक्टरको अर्को लाइनमा बस्छन् उनी के भयो बहिनी किन एक्लै बसे बस कि सन्चो छैन कि क्या हो उनले आउने बित्तिकै प्रश्न गरिन् केही भएको छैन भनेर टारिदिए लगत्ते प्रश्न गरे दिदी एउटा कुरा सोधौं के कुरा हो सोधन उनले आत्मीयता देखाएर भनेन् मैले आकाशको तारा देखाउँदै दे भने दिदी त्यो माथि आकाशको तारा र हामीमा के फरक छ दिदी तारा हेर्दै ट्वाल्ला परिन् केही भन्न सकिनन् केही बेर पछि म तिम्रो पीड़ा बुझ्छु उनी थप्दै थिइन् तिमीलाई मनैदेखि बहिनी ठानेर भन्दैछु छिट्टो फर्म भरिहाल पछि पछुताउनु पर्ला आफूले भोगेको पीड़ा कहिल्यै बिर्सन सकिँदैन बिर्सने कोसिस गर जन्तरी दिदीको कुरा चुपचाप सुनिरहे दिदीको कुरामा मेरो त्यति दिलचस्पी थिएन उनको कुरा सकिएको थिएन अझै बोल्दै थिएन तिम्रै खुसीका लागि भनेको सोच विचार गर भविष्यलाई निहाल अब मैले मात्र होइन मेरो आफन्त परिवार सबैले फर्म भरिसके हाम्रो विकल्प भनेकै अब पुनर्वास हो अब हमी भूटान फर्कदेन भूटान गए नक्सौ र जिंदगी जीवन तीन सजी संघर्ष बिना कही हथौड़ा को चोट नखाई ढुंगा दे दौता बंदे नानी मामो सास फेरे अब दीदी को क्रो हो नो मान देख रहा फेरी भले मन फर्म भरी हई दीदी गए पी मित्र बस दीदी क्रा सा हो जिस टाउको में हाथ राखे पानी घटघट पीए म शोचमग्न पे न त आफन्त छन् न कोही जीवनको सहारा शिविर वरिपरि घुम्दै हिँड्छु शिविरमा मानसिक विभाजन छ कोही पुनर्वास भन्छन् कोही स्वदेश फिर्ती यसका कुरा सुने पनि उस्तै लाग्ने यो पुनर्वास प्रक्रियाले जन विभाजन गरेर हामीलाई नै हामीबाट अलग अलग गराइदिँदैछ दे यसले देश फिर्तीको आवाजलाई नै कमजोर बनाउँदै लगेको भन्छन् बन बुद्धिमान दाजुहरू फेरि युरोपबाट ठूलो आँधी आएर पसेको छ शिविरमा कति छाप्रा उडेर युरोप त कति अमेरिका पुग्ने हुन् थाहा छैन देशफीर्तिको नारा घन्काउनेहरू बन्थे, शिविर छोडेर अमेरिकामा भाँडा माझ्नुभन्दा बरू लङ्गाडो भएर शिविरमै शिर ठाडो गरी बसिन्छ तर उनीहरू नै अरूभन्दा पहिला स्वैंकुच्या ठोकेर अमेरिका पुगिसके जनताको सेवा र देशफीर्तिको झुटो आश्वासन दिई शरणार्थीहरूको सुविधाका लागि मुख्य जिम्मेवारी लिएका नेताहरूले अरूलाई थाङनामा सुताए आफू भने अमेरिकातिरै पुनवास भइसके सोच्दै जाँदा मेरो पनि बाटो यही हो जस्तो लाग्न थाल्यो जन्मैले त यहाँ कहर काटेर बस्नु छ न छन् न डाणाको घाम हुन लागेका सासू ससुरा अब कतिजेल टेक्लान् र यहाँ बसेर गर्ने कुनै इलम पनि त छैन अरूले दिएको चामलले कति धान्नु यो श्वास दिनभरि बन्द कोठामा कैद भएर बस्नु बाहेक अमेरिका पनि कहाँ सजिलो होला र अर्काको देश पसिना चुहाउँदै दे रोजीरोटी जोड़नुपर्छ सात महिना अघि अमेरिका गएको छोरासँग डोल्मा दिदीले फोनमा कुरा गरेको सुनेकी राति सुत्न मन लाग्दैन रे सपनीमा झलझली जल देखिन्छ अरे शिविर मनका रहरहरू लुकाएर बाँच्नुपर्छ अरे सबैभन्दा दुःख त त्यो बेला हुन्छ रे जब खाना खाना लाग्दा आमाको याद आउँछ खानै मन लाग्दैन भन्दोरहेछ पुनर्वासको विवाद जति नै भए पनि शिविर दिनह सुनसान हुँदै गइरहेको छ सेक्टर र वरिपरिकाहरू सबैजसो गइसके मेरो मन दो भने मन दोधार दुधारमै अल्झिरह्यो एक दिन चामल थाप्न जाँदै गर्दा बाटामा बाल हातमा ब्यानर देखे बाल विवाह भन्दै नारा लगाउँदै थिए शिविर में बाल विवाह करने के जमात हत्त बढ़े विवाह करनर्वास में जान् पर्च भ्रम फैला थे अली तो शिविर में दिन हो जसो विवाह होना थालियो पुनर्वास प्रक्रिया संगे स्कूल रित्त ना विद्यार्थी संख्या थोड़े माकी थी फर्म भरेदि कत स्कूल जान छाड़ थे शिविर का बुद्धिजीवी पैला नई सकन् स्कूल में शिविर आपई अभिभावक नालक जै टुहो जस्त हुए व्यवस्थापन कहीं थे म चामल को लाइन शरणार्थीले पाउने चामल दाल चिनी काटेर थोरै मात्र पाउन थाल्यौं अब मेरो छेउमा एकजना बुढाबाले चामल थाप्दै गर्दा सोधे वा कतिजना परिवारको हो मेरो अनुहारमा पुलुक्कै हेर्दै उनी बोले परिवार त आठजना हो तर शिविरमा अब म र बुढी मात्र बाँकी छौं सबै अमेरिका गइसके खाद्यान्न कटौती हुँदैछ प्रतिनिधिले कुरा थपे अनि तिमी जान्दैनौ अमेरिका चामलको बोरा बाँध्दै बुढाबाले सोधे अनि लगत्ते भने मेरो त छातीमा टीभी देखेर दबाई खाँदै बसेको छु तिमीहरू त जानु नि अब यहाँ रासन नै पाउन गाह्रो हुन थाल्यो कस्तो छ अरे अमेरिका बा मैले सोधे खै म बुढाले के जान्नु देखेको छैन राम्रै छ भन्छन् छोरा बुहारीले फोन गर्दा पैसा पनि पठाइरहन्छन् राम्रै त होला नि तिमी पनि जाने हो मैले सोधे नगएर के गर्नु यताबाट जाँ जा भन्छन् जा उताबाट आइजा आइजा भन्छन् मर्ने बेला यो हान्डर ती वृद्ध कुराले भविष्यको कल्पना भन्दा पनि वर्तमान लथालिङ्ग भएको महसुस भयो राशन थापेपछि गोदाम वरिपरि आँखा थोरै मान्छेहरू मात्र देखे निराश मन लिएर बाँचेका उनीहरूको पनि अब पुनर्वास पाएका अन्य विकल्प थिएन शिविरका आधीजसोले पुनर्वासको फर्म भरिसकेका छन् अठार वर्षसम्म यही छाप्रोलाई जिन्दगी ठानेर बसियो चटक्क छोडेर जाँदा माया त लागिहाल्छ नि मेरो त सोच्दैमा पनि मन दुख्छ आँसु बरबर्ती खस्छन् शून्य शून्य लाग्छ जिन्दगी प्राय सेक्टर रित छन् पुनर्वासमा जानेहरूले छोडि गएका छाप्रा भत्काउँदा नमिठो लाग्छ ती आँगनमा अहिले चारपात उम्रिसक्यो हाम्रो जिन्दगी यस्तै रहेछ रात छेपिँदै गर्दा म निसासिँदै जान्छु बिहानको पीड़ा साँझ पक्का झन् पीड़ा हुँदै जान्छ आँखा छिम्ब गरेर कता हराउँछ कता आफैलाई थाहा हुँदैन अतीत कोट्याउन पटक्कै मन लाग्दैन छटपट्टिले सुत्न दिँदैन बिहान अल्छी लाग्छ अल्छी मान्दै भए पनि उठ्नु त पर्छ यस्तै एक बिहान उठेर पानी थाप्न जाँदै गर्दा एक हुल मान्छेहरू आउँदै दे गरेको देखे साइकलमा ठूल्ठूला थुल झोला थिए थे। ठिङ्ग थे। उभिएर हेरे रित्तो गाग्रो पछाडि भुइँमा राखे हाम्रै शिविरका क्याम्प सचिवको परिवार रहेछन् रातो टिका र मालो लगाएका थिए आज उडान रहेछ अमेरिकाको सबैलाई हात हलाउँदै विदाई माग्दै थिए शिविरको रानो उडेजै लाग्यो अब मात्र केही माउरीहरू बाँकी छन् पानी थाप्न गएकी म पानी नथापी घर फर्के स्वार्थ बिनाका मान्छे त बिरलै भेटिन्छन् त्यस्ता कुराको कहिले आशा पनि राखिन समय र रा अवस्था हेरेर स्वार्थी पनि हुनुपर्दोरहेछ मेरो मन जस्तै आकाश पनि दुम्बिएको छ आँगन बढार्दै गर्दा कुमारी दिदी आइपुगिन् उनको हातमा झोला थियो बिहान बिहानै कता हिँड्यो दिदी जाडोले कुमारी दिदीको ओठ थरथराएको थियो तिनी थरथराएका ओठले बोलिन् अस्ट्रेलियाबाट मामाले पैसा पठाइदिएका रहेछन् त्यही लिन कि तिमीलाई पनि साथी लैजाऊ भनेर भन्न आएकी भो जान्न म त बाङ्गी बजारमा पनि पैसा निकाल्न मिल्छ अरे आजकल त दमक किन जानु पर्यो त्यो त हो तर मेरो पनि अर्को हप्ता उडान छ ब्याग र कपड़ाहरू किन्नु छ दमक नै पुग्नुपर्ने दिदी तिम्रो काम केही छैन भने जाउ क्यारे मलाई पनि घर बस्दा बस्दा दिक्क लागिसकेको थियो जान्छु भन्ने सोचेर जवाफ दिएँ ल त एकैछिन पर्ख आई म हातखुट्टा धुन्छु हुन्छ ढिलो नगर नुहाउने मन थियो बिहानको सिरोटली मोटो नै काम थियो अह नुहाइन मुख धोएँ तातो पानी पिए कुमारी दिदीले हतार लगाइरहेकी थिएन ल आए भन्दै बाहिर निस्के बाँकी बजारसम्म हिँड्दै गयौं बाटोमा कुमारी दिदीले छोलाबाट छुर्पी झेकेर दिएन् आफूले पनि खाइन् बाटोभरि दवाकमा काम गर्न जानेहरूको हुल थियो सबैजसो साइकलमा जाँदै थिए साइकलको घण्टीसँगै उनीहरूको पनि दिनको शुरूआत हुँदै थियो विचारा त्यही एउटा ज्यामी काम गर्न पाएका छन् र बेला बेला मिठो मसिनो खान पाएका छन् त्यो पनि नहुँदो संस्थाले दिएको चामल र फर्सीले चित्त बुझाउनु पर्थ्यो पिपलको छेउ हुँदै पुलिस चौकी आइपुग्दा कुमारी दिदीले सोधिन् फर्म भर्यो म ठिङ्ग उभिएर भने छैन दिदी किन नभरेको त अहिलेसम्म म त भुटान जान चाहन्छु भुटान भूटान फर्कने सपना अझै पनि छ उनले सोधिन् छ दिदी त्यहाँ हाम्रा पिता पुर्खाली रगत र पसिना बगाएर हामीलाई जन्म दिएका थिए म त्यही जान चाहन्छु यस्तो वाइयत कुरा नगर भावनामा बग्नु हुँदैन यथार्थ हेर्नुपर्छ भूटान हाम्रो भावना मात्र हो अहिलेका लागि था। पुनर्वास नै हाम्रो यथार्थ था। हो पहिला म पनि यस्तै सोच्थेँ छिटो फर्म भरिहालत्रो बस्दा पनि भूटान सरकारले लगेन झन् बाँकी रहेका नेपालीहरूलाई पनि निकाल्छ हेर बहिनी हिजोको कुरालाई नसम्झ भोलिलाई सम्झ जिन्दगी अझै लामो छ कुरूकको फर्म भरिहाल अझै म्याद बाँकी छ दीदी का कूरा अज सक टेम्पो आईप्रगो धमक दमक भन्द फुचेकेटा बोलाऊ हमी टेम्पो में चढ़ऊ कोचा कोस खुट्टा हालने जाऊ टेम्पोको माथि समात्ने ठाउँमा हात झुन्ड्याउँदै दिदी बोलिन् अर्को पर्खिन थाल्दा आधा दिन बित्छ अर्को आउने पनि यस्तै हो ड्रो समातेर बस यसमै जाऔ म खुम्चेर बसे। यो भन्दा त ट्र्याक्टर ठिक मनमा नै भने धुवा उडाउँदै लग्यो दमकतिर कोक्रो हल्लाज हल्लाउँदै टेम्पो रोकियो दमकचोक आइपुग्यो लामो सास फेरे बल्ल तल्ला आइपुग्यो हामी बिस्तारै ओर्लियौ फुच्च केटो भाडा उठाउँदै थियो कुमारी दिदीले नै बिचको नोट झेकेर दुवैको भाडा तिरिन् नमक बजारमा किनबेल गर्नेहरूको घुइँचो थियो गाडी र रिक्साहरूले बाटोमा हिँड्नै हम्बी हम्बे हुन्थ्यो अझ गाडीको हर्नले काने रन नरन्किन्थ्यो पैसा निकाल्ने ठाउँमा पुग्यौं नागरिकता मागे के नागरिकता हामी शरणार्थी हो कुमारी दिदीले भनिन् कुमारी दिदीको कुरा सुनेर त्यहाँका मान्छेले खिस्सा हाँस्दै भुटाङ्गे पो भने उनीहरूका कुराले मलाई बेसरी रिस उठ्यो कुमारी दिदी चुपचाप बसिन् पैसा बोकेर हामी बाहिर निस्कन्दा पनि मेरो रिस भन्ने अझै मरेको थिएन कुमारी दिदीलाई रिस पोखे होइन दिदी हामी शरणार्थीहरू त मान्छे नै होइन गर्छन् यिनीहरूले हामीलाई त भुटान गेरे अझ हसी पो उडाउँदै लाज पचेको मोरो यिनीहरू यस्तै हुन् छाड़िदेऊ उनीहरूका कुरा दिदीले शान्त स्वरमा मलाई भन्दै थिइन् उनी व्यवहारिक भइसकी छन् यस कुराले मेरो मनमा के थियो दिदीले झन सम्झाउन थालिन् यी खराबहरूको केही ठेगान हुन्न यहाँ बसेर अझ धेरै यस्तो भोग्नुपर्छ र बहिनी हामीलाई यस्तो कुरा पचाउने बानी भइसक्यो संघर्ष गर्दै दुःखलाई सुखमा बदल्ने कोसिस गर्नुपर्छ त्यो सुखको जीवन यहाँ बसेर हुँदैन छिटो फर्म भरिहाल हुन्छ दिदी म भोलि नै फर्म भर्छु अब भने म नाइ भन्न नसक्ने अवस्थामा पुगेकी थिएँ दिनभर बजार डुल्दा दिदीका कुराले मन खेलिरह्यो घर पुगेर रात सुत्ने बेलामा पनि दिदीका कुरा रती हेपाईका तीता घटना बिर्सिन सक कार्यक्रम श्रुति संयोगमा अहिले तपाईँले सुन्नुभएको बाचन रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्भेग तपाई उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुन्दै हुनुहुन्छ श्रुति सम्वेक उज्यालो अनलाइन डट र मोबाइलको उज्यालो एप्लिकेशनबाट पनि प्रत्यक्ष सुन्न र फुर्सदका बेला डाउनलोड गरेर सुन्न सकिन्छ हामी श्रुति सम्वेगमा रमेश दिवालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन सुनिरहेका छौँ शिविर छोड् आप छोड् मरू बराबर थी मेरा तर बीवश अब मैं लिए देश फर्कने आशा टूटे देखे शिव में कफन बांधे मैदान में उतरि योद्वा चाह हाथ में फर्म बोके आईओएम को अफिस गए आईओएम को कर्मचारी फर्म बुझाएं कर्मचारी सोधपूछ करे एक्ल जाने परिवार ने को छो जानु भन्न मन में लगे थियो तर मैं संभाली बोले एक्लै जा तिम्र श्रीम छ्रीम कर मौन भें मन बागकानी बुटु चिरियो तिनले मेरो घाउमै नुन छुक छर्के मरिसके भन्ने आँटै आएन नभने पनि भएन भने एक वर्ष अगाडि खसिसके कुन देशमा जान चाहन्छौ जहाँ भन्नुहुन्छ त्यही जान्छु ठिक छ हामी थ्री केसमा हालिदिन्छौ बोलाएको बेला आउनु हुन्छ भन्दै घर फर्किए घर सुनसान लाग्यो थचक्क भुइँमा बसे सियोले लुगा सिलाउँदा औंलामा च्वास्स घोच्यो भने कति दुख्छ त्योभन्दा कैयौं गुडा मुटुमा दुख्यो किनभने आज मलाई सियोले घोचेझै घोचेकोसम्म भित्तामा राखेको घड़ी हेरे घडीको सुई आफ्नै गतिमा दौड़िरहेको थियो जिन्दगी पनि भित्तामा राखेको यो घडीको सुई जस्तै रहेछ पटक पटक अङ्क फेरिन्छ तर दैनिकी उस्तै सजिलै हार खान पनि सकिन्न सङ्घर्षका कदमहरू अघि बढ़ाउँदै हिन्दूलाई नै जीवन ठाने पुनर्वासको फर्म त भरियो तर कहिले मनमा शान्ति भएन दिनहुँ डाँडामा चिट्ठा हेर्न जानु एक बिहान भात चिट्ठा हेर्न जाँदै थिए पुलिस चौकी छेउमा चो एकजना बुढाबा रोइरहेको आवाज सुने पीपलको फेदमुनि बसेर रुँदै थिए उनी बर्कोले मुख छोपेका थिए छेउमै गर्नेहाले बर्को हटाउँदै टाउको उठाएर मलाई हेरे मेरो मुखबाट फुत्ता आवाज निस्किहाल्यो के भयो बा किन यसरी एक्लै रुनुभएको बास्तारै सासभित्रभित्र लिँदै बोले मलाई सा असान्ती असान्ती। बा छ अशान्ति कस्तो अशान्ति बा मैले सोधेँ आँछु पुछ्दै बोले भोलि मेडिकल छ पर्सि उडान छ घरमा रुनु मन लागेन उनका कुराले म पो सोचमाग नभए उनले थपे मलाई पटक्कै त्यो अमेरिका जान मन छैन घरमा भन्नुभएन त भने तर भनेर केही लाग्दैन सबैले कराउँछन् जाहानले बसी खान दिएन भात खान बस्यो कान खुसुखुसो गर्दै बोल्छे सबैले जमिन छाडिसके माथिबाट उडेर कता पुगिसके भन्छे बेकारमा हामी मात्र यो छाप्रोमा बसेर के नै गर्ने भनेर रा कराइरहन्छे नानी मैले रुने ठाउँ नै पाइन बाको कुरा सुन्दा मलाई नमिठो लाग्यो छोराछोरी छैन त छ नि छोराछोरीले मलाई नसोधी फर्म भरेछन् नानी मलाई ध पुग्ने गरी रुन देऊ उनको कुराले मेरो मन चोडियो मैले केही भन्न सकिनँ म आफै दोधारमा छु आफैले रुनु मन लागेको छ ती बाला केही भन्न सकिन मेरो आँखामा आँसु भरियो आँखा बन्द गरे एकैछिनमा आयोएमको सेतो गाडी आइपुग्यो बाजुक्क उठेर गाडीतिर गए म बाको पछि गए मेरो डिएचएसको तारिख आएको रहेछ हातमा चिट्ठा बोकेर घर आए मनका अप्ठ्याराहरू भित्रभित्रै दबाएर हाँसेरै उडाइदिए दुःख मानेर झोक्राउनुको कुनै अर्थ देखिन् उता शरणार्थी क्याम्पमा चुनाव शुरू हुँदै थियो तीनवटा सेक्टर मात्र बाँकी थिए सेक्टर बी डी र यी अरू सेक्टरहरू खाली भइसकेका थिए चुनावी माहौल के कस्तो हुँदैछ भनेर बुझ्नका लागि नेपाल सरकारका प्रतिनिधि झापा सहायक सिडिओ डम्बर निरौला आएछन् उनी शिविरलाई अवलोकन गर्दैथे साथमा अरू पनि थुप्रै थिए युएनएचीआरका प्रतिनिधिहरूको बैठक बसिरहेको थियो पुनर्वास प्रक्रिया नहुनेले मात्र उम्मेद्वारी दिन पाउने रहेछ सीडब्ल्यूसी का भोलिन्टियर साथीहरूको फितलो उपस्थिति देखिन्थ्यो खाद्यान्न वितरण रोकिएको पनि पाँच दिन भइसकेको थियो स्कूलले विद्यार्थीहरू खाली थाल बोकी हामी भोक भोकै स्कूल जान सक्दैनौं भन्दै सीएमसी अगाडि नारा जुलुस लगाउँदै थिए हामीहरू बोरा र झोला बोकी दिनदिनै राशनको दाममा पुग्छौ तर रित्तै फर्काउनुपर्छ अब त अति भइसक्यो टूलुटूलु हेरेर बस्नु बाहेक हामीसँग कुनै विकल्प नै थिएन डाक्टर भुम्पा राईले ठूलो आश्वासन दिइरहन्थे डोनर मार्फत सहयोग मिलो पुरान हिस्बले खाद्यान्न वितरण करनेऊ थे भोलिपल्ट बिहान उठे हाथमुख धोर चिया बसा मन ने कोची थे चिया उम्ले को पत्त पाईन मेरे ध्यानाकर्षण करने कस्तु थे एक कप चिया लिंद एक्ल सुरूप सुरूप पीए बाहर हेरे पानी पर्ला पर्ला जस्तो जम्म थ आकाश डीएचएस को चिट्ठा खोज्ता खोजते झंडे ढीला बल्ल बल्ल भेटाएं आज डीएचएस छ हतारिदी कागजपत्र बोक बाहर बाहर निस्कने के ताए जितू काका को उड़ान रहे आज सैक्टर ए छाप्रा नंबर एक सौ त्रिहत्तर में बस्ते आया का जितू काका कैंप भिपुर स्कूल में टीचर थे अज उ खेलकूद में राम्रा थे काका नाम ने कुन देश जानी रहे मैं पत्तो पाइन एक आईओएम को गाड़ी ले दमक पूर्या वो लाइन में बसें मेरे पालो आउन लगता मोटू छिटो छिटो चलेज लगे यहां जाऊं किता जाऊं भैर मेरो नाम बोलाइय दमाई गंगा नामभन्दा पहिला थर बोलाउँदो रहेछ नि यहाँको चलन बसेको ठाउँबाट जुरुक्कको उठेर भित्र गाए कोठामा खैरी मान्छेले सोधफुस गर्न थाल्यो अर्कोतिर बसेको नेपालीले मैले बोलेको र खैले भनेको कुरा उल्था गरिदिन्थे किन जाने अमेरिका तिम्रो को छ त्यहाँ भूटानको आन्दोलनमा गयो कि गैनौ प्रश्नमाथि प्रश्न सोधे आफ्नै हिँडेको बाटो त मलाई थाहा थिएन के के भन्नु थियो र सम्झन सक्ने जति सबै भनिदिए खैरी दायाँ हत्केलामा चिंडो अड्याएर बसे अब तिमी जान सक्छौ उल्था गर्नेले मलाई बाहिरी नै मैले हुन्छ भन्ने अर्थमा मुन्टो हल्लाइदिएर बाहिरिएँ बेलुकाको चार बजे को गाडी चढेर छाप्रामा फर्किए शिविरले बास बस्न खोज्दै थियो अब तिमी जान सक्छौ उल्था गर्नेले मलाई बाहिरी नने मैले हुन्छ भन्ने अर्थमा मुन्टो हल्लाइदिएर बाहिरिए बेलुकाको चार बजे आइएमओको गाडी चढेर छाप्रामा फर्किए शिविरले बाँस बस्न खोज्दै थियो राति सुत्ने बेलामा मनभरि अनेक कुरा खेल्न थाले दिउँसोको कुरा सम्झे भोलि के हुने हो सम्भावित कल्पना गरे सुख दुःख जे पनि हुन सक्छ यस्तै बेला बुद्धिमान दाजुले भनेको कुरा समझन आयो तालुमा हात राख्दै उनले भनेका थिए घाम छेल्यो पानीले भिजाउने पानी छेल्यो हुरीले उडाउने हुरी, हुरी छेल आगोले डडाउने. परिवार परिवारसहित अमेरिका उड्ने अन्तिम तयारीमा जुटेकी कलिमाया मगर बेलडाँगी शिविरको सिसौघ घमा अवस्थामा भेटिन् छाप्रा नम्बर दुई सय तेत्तीसमा बस्थिन उनी अभावको जीवन बिताइरहेकी कलिमाया भर्खर त तीस वर्षमा उक्लेकी थिइन् उनलाई कसले त्यो अवस्थामा पुर्यायो कसैलाई थाहा छैन हाम्रो सुरक्षाका लागि बेलडाँगी शिविर छेउमा प्रहरी चौकी छ त्यस चौकीले के हेर्छ त्यो पनि थाहा छैन पुनर्वासका लागि जानेहरूलाई अन्तिम विदाई गर्न शिविरका अन्य मानिस चौकी छेउसम्म आउने गर्छन् विदाईको त्यो क्षेणमा कसैको पनि आँसु थामिँदैन आइओएमको गाडी चढ्दा भक्कानी रुन्छन् हजारौंको आँसुले पोखिएर सागर बनेको त्यो ठाउँको नाम नै रुन्चे छ आज म पनि उही रुन्चे छु आज खेमरिजाल दाजु जाँदैछन् क्याम्पमा क्याम्पसमा पढाउँथे उनी एक महिनापछि म आफै पनि यसै गरी छोडी जाँदैछु यहीँ रुन्ची चोकमा बसेर खुब रुन मन छ यसै गरी सबैको विदाईमा आँसु झार्दै रीतिँदैछ बस्ती शिविरका प्रत्येक छाप्रा टुहरा आउँदै गएका छन् शिविरका छाप्राहरू एक एक रितै छन् म भावनामा एक कोहोरिएँ मलाई लाग्न थाल्यो अह म सक्दिनँ यो छाप्रोलाई एक्लै छाड्न यो छाप्रोको प्रत्येक बाँसका भाटाहरूले मलाई मा उत्तिकै माया गर्छन् जति म गर्छु यी मेरा हातले सजाएका फूलका गमलाहरूले मलाई बेहान बेलुका खोजिरहन्छन् मेरो हातको पानी नपाएसम्म हाँस्न पनि सक्दैनन् छाप्रोको प्रत्येक कुनामा मेरो छाया छ चा। मैले टेकेको माटो र बाल्यकालदेखि खेलेको ठाउँलाई कसरी चटक्क छोडेर जान सक्छु जन्म दिने र कर्म दिने दुवै भूमि महान हुन् आमाकै दर्जामा राख्छु। जन्मेको त भुटानमा थिए तर मेरो बाल्यकालदेखि यही माटोसँग खेल्दै उर्के जति सोच्यो उति मन कमजोर हुन्छ चस् कतै बिजाउँछ पहिलोचोटि हवाई जहाज चढ्दैछु दोलाबारीबाट काठमाडौँसम्म दोलाबारीको होटलमा सधैँ खाएको भन्दा अलिक फरक बात खाइयो हमी दे अरु कैंप का मिशे थे जहाज आरोकी हमी संगे आईओएम हम का कर्मचारी छी भेड़ा बाख्रा झी डोहराई थे एक अर्थ में यह सही थी हमी कईल हवाईजहाज चढ़ आकाश में उड़ेगर देखा मयौं नजीक देखा थे मन में कौतूहल रर भी थियो तर हमी के नजान् हो जाने का नखे छौ जैगरी उन्नी डोनी मतलब झनक्कारी सुट्यो हम झोला झांटी अगी नई जहाज हाली सक नाम बोलाउँदै चेक जाँच गर्दै थिए हामीलाई जहाजसम्म पुर्याउने बसहरू गेट बाहिर हामीलाई नै पर्खिरहेका रहेछन् हामी सबै बसमा उभिएरै जहाजसम्म पुग्यौं जहाजलाई यति नजिकैबाट देख्दा म त हेरेको हेरे भएँ को हेरे मेरो कोहोरोपनलाई भङ्ग पार्दै अचानक ठूलो आवाज आयो पहरको ठूलो जहाज पखेटा फिजाउँदै उड्न लागेको थियो मेरो सपना पनि त्यो जहाजसँगै उड्न लाग्दै थियो जहाजको पखेटामा नेपालको झण्डाको चित्र बनाएको रहेछ आफ्नो चिर परिचित माटो छोड्नु पर्दा मन अमिलो हुँदैछ मेरो झुकेको शिर उठाउँदै आइओएमका कर्मचारीले जहाजमा चढ्न बोलाए मेरा खुट्टा थर र कामे जहाजमा पहिलो पटक पाइला टेके जहाजको ढोकामा उभिएर हिमाली शेर्पाहरूको पहिरनमा सुजेकी केटीले नमस्कार, नमस्कार, के नमस्कार गरिन् म अकमक्क परे र एकछिनपछि मुखले नमस्कार फर्काए केटी खिस्सा आँसिन् सबैजना जहाजमा बसे म भन्दा अगाडि वृद्ध आमै थिएन मर्ने बेलामा आकाशमा उड्न पाइने भयो भन्दै थिइन् म जहाजको झ्यालमा बसेको छु झ्यालबाट बाहिर हेर्दै थिए एउटा अर्को जहाज चरा झै फु उड्यो हामीलाई पनि यसै गरी उडाउँछन् मनमा नै सोचे केही समयपछि म चढ़ेको जहाज पनि कुद्न थाल्यो एकछिन जमिनमा कुदेपछि उसले भुइँ छोड्यो अई आकाशमाथि उत्तियो मलाई डर पनि लाग्यो आनन्द पनि बादललाई पछाउँदै जहाज काठमाडौंतर्फ उड्यो शेर्पनी पोसाकमा सजिएको केटी बदाम बाँड्दै आइन् बदाम खाँदै गर्दा काठमाण्ड आइपुगेछ जहाज भुइँमा रोकियो सबै ओर्लिए आइओएमको बस हामीलाई पर्खिरहेको छ बसमा चढ़ेर बाँसबारी पुग्यौं हामी जस्तै शरणार्थीहरू पनि धेरै थिए बेलुका भात खाना बोलाए सबै लाइनमा बसेर भात खाना लाग्यौँ टमाटरको अचार स्वादिलो भयो भात धेरै खाइयो दुई दिनपछि काठमाडौँबाट अमेरिका उड्नुपर्ने सूचना पाइसकेकी थिए दुई दिनसम्म काठमाडौँमा ओरिएन्टेशन क्लास भयो फेरि मेडिकल चेक जाँच गरियो अमेरिका उड्ने दिन बेलुका पाँच बजी आइओएमको बसमा चढ़ाएर त्रिवन अन्तर्राष्ट्रिय विमानस्थलहरू लग्यो विमानस्थलको अगाडि गाड़ी रोकियो र हामी बिस्तारै भित्र गयौं जहाज आएर बसिरहेको छ सायद हामीलाई पर्खेको होला साँझ झमक्क पर्न लाग्दा काठमाडौँ रातको अध्ययारोमा झिलिक मिलिक बल्दै थियो मान्छेहरूको ओहोर दोहोर एयरपोर्टमा बाक्लिँदै थियो नेपाली युवाहरूको घाँटीमा मखमली फूलको मालासँगै खाड़ी मुलुक जानेहरूको लर्को पनि बाक्लै थियो हामी भने यो देशको माटोबाट अन्तिम पाइला उठाएर आकाशमा उड्ने तर्खरमा थियौं फर्केर कहिल्यै आउँदैन होला भन्ने पीरले मेरो आँखा भाँसिएका थिए हातमा आइओएमको झोला र छातीमा आइएम लेखेको ब्याज टाँसिदिएका थिए सबैले ट्वाललाई परेर हेर्थे मलाई अप्ठ्यारो लाग्थ्यो हामीहरूलाई पहिला बाटो छोडिदिन्थे मान्छेहरू यताउता हिँडिरहेका छन् हातमा आइओएमको झोला बोकेर जहाजको दैलोमा पुगे गोरी केटीले हात हाल लाइन् म जहाजभित्र पस्दा अचम्म लाग्यो हाम्रो घरभन्दा त कता कता विशाल रहेछ मेरो कल्पनाभन्दा धेरै ठूलो विमान म सानो छँदा आकाशमा जहाज कराएको सुन्दा खाँदै गरेको थालबोकी बाहिर आएर ट्वाललाई हेर्थे जहाज त्यो क्षतिजभित्र नहराउन् जेल उड्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो सोच्थे साँच्चै चराहरूलाई हेरेर बनाएको होला जहाज म अल्मल्ल हुँदै बाला सोथे, बिचरा बाउलाई के नै थाहा र आज म जहाजको पछाडिको झालकै छेउमा सिटमाथाचक्क बसे मेरो छेउमा हदवैसी आइमै आएर बसिन् मैले सोधिहाले कुन शिविरबाट आएको आमा तिमी शिविरबाट हो भन्दै उनी रुन पो के भू छैन मैले फेरि सोधेँ मेरो ठूलो छोरो छोडियो किन र सँगै प्रोसेस गरेको होइन बजियाले बस्तीकै केटी के बिहे गरेर प्रोसेस भएन छोरा छोटेकोमा पीर पिर्नु भएछ पिर्नमान पछि आउँछन् भन्दै सम्झाउन खोज्दा म आफै भावुक थिए मैले आफू खेलेको ठाउँलाई सम्झे आफू हुर्केको ठाउँ पढेको स्कूल उडाएको धुलो र कुल्सेको माटोलाई बिर्सन सजिलो रहेछ यी सबै मेरो हातबाट फुत्किसकेको थियो अब बल्जी रहने अतिथलाई कति कोट्याउनु मनमा नवीन पालुवाहरू सजाएर रातका चम्कीलाई झुन र ताराहरूसँग मौन सम्वाद गर्दै यस भूमिबाट विदा हुँदैछु सुख सन्तुष्टि सम्पूर्णताको अनुभूतिको आशामा यो छडेक अनि अनिश्चित यात्रामा बादलले ढाकिएको थियो मेरो मुहार रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचनको नौ श्रृंखला थियो यो पुस्तकको बाहिरपट्टि लेखिएको छ दुखाइहरू अनेक खालका हुन्छन् तर देश गुमाएर अनागरिक हुनुपर्दाको दुखाईसंग अन्य दुखाइको तुलना हुनै सक्दैन छाप्र नम्बर पचपन्न यस्तै दुखाईको दस्तावेज हो उपन्यास भए पनि यसभित्र भूटानी शरणार्थीको यथार्थ चित्रण छ शिविरभित्रको कष्टकर जनजीवन अनि जातीय विभेद यसको मूल तथ्य हो भनेर पुस्तकको बाहिरी आवरणमा लेखिएको छ नवौ श्र छाप्रम्बर पचपन्न अब आजलाई यही सकिन्छ अर्को साता रमेश तियालीको उपन्यास छाप्र नम्बर पचपन्नको दशौं तथा अन्तिम श्रृंखला लिएर आउनेछौ तबसम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत किमिरी नमस्कार हुन्छ